लगातारको वर्षाका कारण सुर्खेतमा पन्ध्रजनाको मृत्यु जना बेपत्ता दाङमा तीन तथानमा दुईजनाको ज्यान गयो नारायणी नदीमा पानीको बहाव खतराको सङ्केतभन्दा माथि सचेत रहन आग्रह रमाइलो बस्तीका बाढी पीडित बस्योलीको मालपुरमा निश्चित उद्देश्य पूरा गरेर छान्ने प्रधानमन्त्री कोइरालाको प्रतिबद्धता एमाले र कङ्ग्रेसबीच देखिएको विवाद सामान्य रहेको कंग्रेस नेता देउबाको दावी आम सहमतिको धारणासहित अघि बढ्ने भारतीय प्रधानमन्त्री मोदीको भनाई पाकिस्तानमा विपक्षी दलका नेता इमरान खानको गाडीमा गोली प्रहार र एसएससी सोह्र वर्ष प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालको दोस्रो जित आजको खेलमा सिङ्गापुर उनपचास रनले पराजित नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच समेघाटसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट इनपी मार्फत साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनितासँगै म ध्रुवराज समाचार विस्तारमा अविरत वर्षासँगै आएको बाढी पहिरोले देशभरको जनजीवन अस्तव्यस्त भएको छ आज पनि मुलुकको विभिन्न भागमा वर्षा भइरहेको छ नदीहरूमा जलस्तर बढेर बस्तीमा पुगेर जनजीवन थप कष्टकर बन्दै गइरहेको छ बस्ती र घरमा पानी पसेपछि कतिपय स्थानका बासिन्दा विस्थापित भएका छन् लगातारको वर्षाका कारण सुर्खेतमा पन्ध्रजनाको ज्यान गएको छ सन्ताउन्नजना बेपत्ता भएका छन् भने दुई सयभन्दा बढी विस्थापित भएका छन् ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन वीरेन्द्रनगरमा सात साताखानीमा छ सहरे र मटेलामा एक एकजनाको ज्यान गएको सुर्खेतका प्रमुख सहायक जिल्ला अधिकारी जिल्लाधिकारी जगतबहादुर बस्नेतले जानकारी दिनु भएको छ बाबियाचरका चौबिस तरङ्गा गाविसका सत्र र सात खानी गाविसका सोह्रजना बेपत्ता भएका छन् मृतक र बेपत्ताको सङ्ख्या बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ वीरेन्द्रनगरको इत्राम र खोरेक घोडामा आएको बाढीले आसपासको बस्ती बगाएको छ भने भेरी र कर्णाली नदी आसपासका बस्ती पनि डुबानमा परेका छन् बाढीले सुर्खेतकै घट र जम्मु जामुमा रहेका दुई पुल रानीघाटको हर पुल बगाएको छ भने हरिहर पुल सिस्नेरी र डोपका सत्रवटा विद्यालय भवन भत्काएको छ सुर्खेतमा गईराथी एक सय एकहत्तर मिलिलिटर पानी मापन गरिएको थियो नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटेको सहायक प्रमुख जिल्लाधिकारी बस्नेतले बताउनु भएको छ उता दाङमा बाढीले बगाउँदा तीनजनाको ज्यान गएको छ बबई नदीमा आएको बाढीले उर्ी छ मोतीपुरमा दुईजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी चक्र राजोशीले जानकारी दिनुभएको छ मृतकहरूको सनाखत भने भइसकेको छैन यस्तै रुरुवा एक के उर्मिला भुजेल खत्रीको पनि बबई नदीले बगाउँदा ज्यान गएको छ यसै गरी उर्मिलाके आमा नमकुमारी खत्री र बहिनी लिला बाढीमा बेपत्ता भएका छन् यसैबीच उर्हरी छ मोतीपुरमा झन्डै एक सय घर बाढीले बगाएको प्रहरीले जनाएको छ नारायणी नदीमा पानीको बहाव खतराको सङ्केतभन्दा माथि नागेको छ जिल्ला दैविक प्रकोप उद्धार समितिका फोकल पर्सन बलराम लोइटेलका अनुसार आज दिउँसो बाह्र बजे पानीको स्तर आठ एक सुना देखाइएको छ आठ मिटरलाई खतराको सङ्केत मानिन्छ पानीको बहावले खतराको सूचक नागेपछि नारायणी नदी किनारमा खतराको साइर समेत बजाइएको छ आठ मिटर खतराको सङ्केत नागेकाले सचेत रहन सम्पूर्णलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ वर्षाले पूर्वी चितवनको रतनगर स्थित रमाइलो बस्ती पश्चिम चितवनको मंगलपुर गुन्जानगर दिव्यनगर क्षेत्रमा प्रभाव पारेको निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले जानकारी दिनुभयो यथा रत्नगर पाँच बाघमाराको रमाइलो बस्तीका बाढी पृथ्तलाई बसुली रहेको मालपुर माभिमा राखिएको छ बुढी रापतिर रा, खोलामा आएको बाढीले बाघमारामा रहेको सुकुम्बासी बस्ती डुबानमा परेपछि उनीहरूलाई विद्यालयमा राखिएको हो बाढीका कारण ती सबै घरधुरी प्रभावित भएपछि दैवी प्रकोप उद्धार समिति बछुरीले उनीहरूलाई विद्यालयमा लगेर आश्रय दिएको हो 21 घर परिवारमा त्रियासी जनसङ्ख्या भए पनि छयालिसजना मात्र विद्यालयमा आश्रय लिएर बसेका छन् बाँकी आफन्तको घरमा गएर बसेको बछुरी गाविसका सचिव लामिछानेले जानकारी दिनुभयो बस्तीमा बाढी पस्न तत्काल उद्धार गरिएर गरिएर लगिएका ती घर परिवारलाई नजिक भएकाले र मानवीयताको नाताले आफूहरूले विद्यालयमा लगेर आश्रय दिएको लामी छानेले बताउनु भयो आश्रय लिएर बसेकाहरूलाई बाघमारा मध्यवर्ती सामुदायिक वनले खानपिनको व्यवस्था मिलाएको छ पीडित परिवारलाई हिजोदेखि नै वनले खानपिनको व्यवस्था मिलाएको लामी छानेले बताउनु लागि वनले चामल दाल तरकारी घिउ चिउरा भूजा लगातार खानेकुरा मिला पीड़ित प्रभावित क्षेत्र स्थानीय जान जोगाए भौतिक सामग्री क्षति परेको पड़े विद्यालयमा आश्रय लिएर बसेकाहरूले खाना पाए पनि सुत्नका लागि ओढ्ने ओछ्याउने र लगाउन कपडा नभएको गुनासो गरेका छन् बस्तीका सबै घरहरू कच्ची भएकाले तत्काल त्यहाँ गएर बस्न नसक्ने अवस्था रहेको बस्तीका अगुवा रामचरण अधिकारीले जानकारी दिनुभयो उहाँले बाढी घरमा पसेपछि भित्र रहेका अन्नपात लत्ता कपडामा क्षति पुगेको बताउनुभयो सो सुकुम्बासी बस्ती खगेरी खोला र बुढी खोलाको दोभान को किनार छबीच बाड़ी प्रभावित सुकुम्बासी बस्ती को जिला विपद व्यवस्थापन समिति को टोली आज स्थलगत अनुगमन करमित्त प्रमुख जिलाधिकारी शिवराम गेलाल जिला वििकस समिति चितवन सूचना अधिकृत एवं विपद व्यवस्थापन समिति फोकल पर्सन बलराम लोइे पत्रकार रेडक्रस सोसायटी का प्रतिनिधिपाली नेपाल प्रहरी सशस्त्र प्रहरीले अवलोकन गरेको हो बस्तीको अवलोकनपछि निमित्त प्रमुख जिल्लाधिकारी गेलालले पीडितहरूलाई राहतको बन्दोबस्त गरिने आश्वासन दिनुभएको छ नेपाल रेड क्रस सोसाइटी मार्फत राहतको व्यवस्था मिलाइने उहाँले बताउनु भएको छ यस्तै रत्नगर पाँच बाघमारामा रहेको सुकुम्बासी बस्तीमा बाढी पसेपछि दुई क्रियापुत्रीको विजोग भएको छ श्रीमानको मृत्युपछि श्रीमती रेणुका कुमार र छोरा जितेन्द्र कुमार क्रिया बसेका थिए भरतपुर यज्ञपुरीमा भाडामा बस्दै आएका उनीहरूलाई त्यहाँ क्रिया बस्नु नदिएपछि भाइको घरमा आएर क्रिया बसेका थिए कसैसँग नसोई क्रिया बस्नुपर्ने हो बाढी आएपछि हामीलाई समस्या भयो रेणुकाले भन्नुभयो बाढीले गर्दा राम्ररी श्रीमानको क्रिया पनि गर्न पाइएन बाढीकै कारण आफूहरूको विजोग भएको भन्दै उहाँले उपयुक्त वातावरण मिलाउन आग्रह आग्रहसमेत गर्नुभयो क्रियापुत्रीहरूलाई सो विद्यालयमै बासको व्यवस्था मिलाइएको भए पनि समस्या भएको छ आफूहरू फलफुलको मात्रै भरमा बस्न बाध्य भएको पीडित रेणुका कुमारले गुनासो गर्नुभयो चितु उनको कविलास गाविस चारको सत्र किलोमा पहिरो खस्ता अवरुद्ध भएको नानगढ मुग्लिन सडक अपराहदेखि सुचारू भएको छ अविरल वर्षासँगै आएको पहिरोले मध्याहदेखि सडक अवरुद्ध भएको थियो डिभिजन सडककारले भर्तुबाट गएको डोजरले पहिरो पन्साएपछि बाटो सुचारू भएको जिल्ला प्रहरीकारले चितुवनका प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिनुभएको छ पहिरो हटाएपछि बिच बाटोमा अलपत्र परेका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् यो बाटो भएर पूर्वी तथा पश्चिमी नेपाल जाने झन्डै सात गाडी दैनिक चल्ने गर्दछन् आईतवार देखि वर्षा कम होने वाक मौसम पूर्वानुमान महाशाखा के का अनुसार शनिवार बेलुकासम वर्षा रोकिने सम्भावना भने छैन मनसुन सक्रिय भएपछि दुई दिनदेखि देशैभरि झरी परेको छ आइतबारबाट भने क्रमशः वर्षा कम हुने महाशाखाका मौसमविद वरू पौडेलले रेडियो अर्पणलाई जानकारी दिनुभयो अहिले देशैभरि अविरल वर्षा भइरहेको छ यो प्रक्रिया भोलि बेलुकासम्म निरन्तर चल्नेछ मौसमविद पौडेलले भन्नुभयो न्यूनचापीय क्षेत्रको रेखा नेपालको मेचीदेखि महाकालीसम्मै परेकाले देशैभरि एकसाथ वर्षा भइरहेको छ आज र भोलि पनि आकाश खोल्ने र वर्षा भइरहने प्रधानमन्त्री सुशील कोइराला र भारतको राजस्थान राज्यका पूर्व मुख्यमन्त्री अशोक सिंह गेलेट बीच भेटवार्ता भएको छ प्रधानमन्त्रीको सरकार निवास बालवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले राजस्थानको विकास मोडलको बारेमा चासो राख्नु भएको थियो भेटमा मुख्यमन्त्री गेलेटले गांधीवादी नेता कोईर्लाकाल में नहीं नया संविधान जारी होने वाली भेट में उच दुई देशबिचको सम्बन्ध नयाँ संविधान लेखन लगायतका विषयमा कुराकानी भएको थियो यसैबिच प्रधानमन्त्री सुशील कोइरलाले आफू एक निश्चित उद्देश्य आएकाले उक्त उद्देश्य पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आएको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो कोइरालाले निर्धारित समयमा संविधान जारी भएपछि देशमा दिगो शान्ति कायम हुने बताउनुभयो प्रधानमन्त्री प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तीमा कोइरालाको भनाइ उद्ध गर्दै भनिएको छ संविधान बनेपछि लोकतन्त्रको संस्थागत विकास भएर मुलुकमा विकासले गति लिनेछ प्रधानमन्त्री कोइरालाले अहिले दुई छिमेकी मित्र राष्ट्र चिन्द्र आफ्नो विकासबाट लाभ लिन आग्रह गरेको बताउनुभयो सो अवसरमा नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले प्राकृतिक का प्रकोप पीडितहरूलाई सघाउन प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा रहने गरी आठ लाख रुपियाँको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबाले सरकार सञ्चालनमा एमाले र कंग्रेसबीच देखिएको विवाद सामान्य भएको बताउनु भएको छ नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउबाले दुई दलको विवादले सरकार परिवर्तन गर्ने सम्भावना भने नरहेको प्रश्न पार्नुभयो देउबाले सरकार निर्माणका बेला भएको साधमोदे सहमतिमा राष्ट्रपतिलाई हटाउने सहमति नभएकाले त्यस विषयमा विवाद गर्न नहुनेमा जोड़ दिनुभएको छ संविधान निर्माणका लागि दलहरूबीच छलफल भइरहेकाले समयमै संविधान जारी गरिने उहाँले दावी गर्नुभएको छ एक प्रश्नको जवाबमा नेता देवालले कंग्रेस केन्द्रीय समितिको बैठक सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थाका कारण प्रभावित भएको बताउनु भएको छ संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिले वार्ता उपसमितिको म्याद पन्ध्र दिन थप गरेको छन् प्रारम्भिक वार्ता उपसमितिका संयोजक आनन्द प्रसाद ढुङ्गानाले धनुषामा सशस्त्र समसँग भएको वार्ताको बारेमा जानकारी गराउँदै उपसमितिको म्याद पन्ध्र दिन थप गर्न राख्नुभएको प्रस्ताव समितिको बैठकले सर्वसम्मत पारित गरेको छ समितिको म्याद यही साउन मसान्तसम्म रहेको थियो यस्तै समिति अन्तर्गत तत्कालीन संवैधानिक समिति अन्तर्गत गठित विवाह समाधान उपसमितिले गरेका निर्णयहरूमाथि छलफल गरी सहमतिसहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिको म्याद पनि सात दिन थप भएको छ समितिका सभापति डाक्टर बाबुराम भट्टराईले संविधान निर्माणका सम्बन्धमा विज्ञहरूसँग छलफल पनि गर्नुभएको छ एन विपरीत नौ डिआइजीलाई मा बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिड परेको छ डिआइजी यादव अधिकारीले आज सर्वोच्चमा रिट दायर गर्नुभएको छ अधिकारीले एआइजीमा बडुवा कानुन विपरीत भएको भन्दै त्यसलाई रोक्न माग गर्नु भएको छ उहाँले प्रधानमन्त्री कार्यालय गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको सर्वोच्च अदालतले जनाएको छ बडुवा समितिको सिफारिस अनुसार बढुवा गर्न उहाँले माग गर्नुभएको छ डिआइजी अधिकारी पनि एआइजीको दावेदार हुनुहुन्थ्यो तर बडुवा समितिले उहाँको नाम नराखेपछि अधिकारीले असन्तुष्ट जनाउँदै आउनुभएको छ सरकारले इबोला भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अप्नाएको जनाएको छ व्यवस्थापिका सांसदको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले यस्तो जानकारी दिनुभएको हो विश्व स्वास्थ्य संगठनले इबोला भाइरस विरुद्ध लड्न विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको चर्चा गर्दै भाइरस नेपाल भित्र सम्भावना अत्यन्त कम भएको उहाँले दावी गर्नुभयो मन्त्री अधिकारीले इबोला भाइरस आउन नदिन पूर्व तयारी बैठक सम्पन्न भएको भाइरस गर्न आग्रह गरिएको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका सातवटा नाकामा हेल्थ डेस्क स्थापना गर्न लागि सदनलाई जानकारी गराउनुभयो उहाँले विश्व स्वास्थ्य सङ्गठनलाई आवश्यक प्राविधिक सहयोग गर्न आग्रह गरिएको र हेल्थ डेस्कका लागि आवश्यक उपकरणको व्यवस्था गर्न लागि भन्दै भाइरस विरुद्धमा सचेतनाका कार्यक्रम ल्याउने समेत बताउनु भयो सभासदहरूले इबोला भाइरसबारे सदनमा आवाज उठाएपछि सभामुख सुबास नेमवाङले सरकारसँग जवाफ माग्नु भएको थियो उनीहरूले जनस्तरमा निकै सन्तास चाहेको भन्दै त्यसको रोकथामका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै सदनको ध्यानाकर्षण गराएका थिए धादिङका दिनेश अधिकारी चरीको गैर न्यायिक हत्या गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ चरीका दाजु ध्रुव अधिकारीले भाइको हत्या गैर न्यायिक भएको उल्लेख गर्दै गृह मन्त्रालय र प्रहरीले अनुसन्धान गर्न समेत नमानेको भन्दै रिट दायर गरेका हुन् हत्या विरूद्ध अधिकारी परिवारले महानगरीय प्रहरी परिसर हनुमान ढोकामा दिएको जाहिरी प्रहरीले लिन मानेको थिएन रिटमा काठमाडौँ प्रहरी प्रमुख उत्तम कुमार कार्की अपराध अनुसन्धान महाशाखा प्रमुख पुष्कर कार्की डिएस पी मिरा चौधरी इन्सपेक्टर मुकुद ढुङ्गेल मुकुन्द ढुङ्गेल र चरिकी प्रेमिका खुसबु ओलीका पूर्व प्रेमी अर्पण कोइरालालाई विपक्षी बनाइएको छ अधिकारी काठमाडौँबाट धादिङ जाने क्रममा साउन एक्काइस गते क्रस फायरिङमा मारिएको प्रहरीले दावी गरेको छ परिवारजन र आफन्तले भने अधिकारीको प्रहरीले पक्रिएर हत्या गरेको भन्दै सब जिम्मा लिएका छैनन् सुनको भाउ यो हप्ता तोलामा चार सय रुपियाँले घटेको छ आइतबार सोमबार तोलाको पचपन्न हजार रुपियाँमा कारोबार भएकोमा मङ्गलबार भाउ घटेर चौवन्न हजार कायम भएको थियो बुधबार बढेर चौवन्न हजार आठ सय पचास पुगेकोमा बिहिबार पनि त्यही भावमा कारोबार भएको थियो आज भने तोलामा दुई सय घटेर चौवन्न हजार कायम भएको नेपाल सुनसान व्यवसायी महासङ्घले जनाएको छ त्यस्तै चाँदीको भाव पनि हप्ताभरमा तोलामा दस रुपियाँ घटेको छ आइतबार सोमबार चाँदी आठ सय बिस तोलामा कारबार भएको थियो बिहिबारदेखि भने चाँदीमा अब पालो अर्पणजना हिजो हामीले सोधेका थियौँ प्राकृतिक विपत्तिबाट जोगिन के गर्नु पर्ला यही सतर्क रहने बि बढी जोखिम स्थानको पहिचान र सुरक्षित स्थानको खोजी तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए सतर्क रहने भन्ने 32 प्रतिशत बी बढी जोखिम स्थानको पहिचान भन्ने 35 प्रतिशत र सी सुरक्षित स्थानको खोजी भन्ने 33 प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ बाढी पहिरोबाट धनजनको क्षति कम गर्नको बढी जिम्मेवार हुनुपर्ला ए स्वयं व्यक्ति बी सरकार र सी दुवै अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप गई एक स्पेस पीओएलएल पोल टाइप गरी आपूक उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न व पैंतालीस पचपन्न में अर्पण जन आवाज को मतपरिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबर केति बेला नारायणगढा बिरग सडक खण्ड खुला छ त्यसै गरी नारायण मुग्लिन मुलिन नब्बिसै काठमाडौँ मुगलिन द मलिपोखरा नारायणगढी बटल सडक खण्ड पनि खुला छन् मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम बत्तीस डिग्री र न्यूनतम बाइस डिग्री रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत शासकले नभई किसान मजदुर र आम नागरिकले बनाएको भन्दै आम सहमतिको धारणासहित अघि बढ्ने बताउनु भएको छ अडसठ स्वतन्त्रता दिवसका अवसरमा लाल किल्लामा राष्ट्रिय झण्डा फहर्याउँदै प्रधानमन्त्री मोदीले देशलाई अघि बढाउन सरकारको जस्तै भूमिका विपक्षीको पनि हुने स्पष्ट पार्नुभयो सबै काम व्यक्तिगत हित र स्वार्थको लागि मात्र नहुने भन्दै मोदीले देशको हितमा काम गर्न र देशको हितको भावना जागृत गर्नुपर्ने बताउनु भयो आफ्नो भाषणमा प्रधानमन्त्री मोदीले हिंसा लैंगिक असमानता भ्रूण हत्या जस्ता काम रोक्नुपर्नेमा विशेष जोड दिनुभयो साम्प्रदायिक हिंसाबाट देशको विभाजन भारत माताको शरीरमा दाग लाग्ने कामबाहेक केही हासिल नभएको भन्दै उहाँले दस वर्षसम्म जातिवाद सम्प्रदायवाद वृद्ध लाग्ने सङ्कल्प गर्न सके त्यसबाट ठुलो उपलब्धि हासिल हुने दावी गर्नुभयो कन्या भ्रूण हत्याको आलोचना गर्दै उहाँले आफ्नो ढोकुटी भर्न गर्भमा रहेका छोरीको हत्या नगर्न चिकित्सक र छोराको आसमा छोरीको बलि नचढाउन आमाहरूलाई आग्रह गर्नुभयो आफ्नो भाषणमा प्रधानमन्त्री मोदीले गरिब परिवारलाई एक लाख रुपियाँको बिमा सुनिश्चित गर्ने लगायतका कार्यक्रम समेटी जनधन योजना पनि घोषणा गर्नुभयो भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री मोदीको भाषण ऐतिहासिक भएको उल्लेख गर्नुभएको छ उल्लेख गरेको छ मोदी भारतको इतिहासमा लिखित भाषण नगर्ने र बुलेट प्रुफ घेरामा बसेर भाषण नगर्ने पहिलो प्रधानमन्त्री बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् स्वतन्त्रता दिवस समारोहमा पहिलोपल्ट दस हजारभन्दा बढी आम नागरिकलाई बस्ने ठाउँको व्यवस्था गरिएको छ ब्रिटिश साम्राज्य पाकिस्तान को राजधानी इलामाद विपक्षी दल का नेता इमरान खान को गाड़ी में गोली प्रहार प्रधानमंत्री नवाज शरीफ पद छोड़ पर्ने मांग करते गर विशाल विरोध रैली का क्रम ए इन्साफ पार्टीका नेता खानको गाडीमा आक्रमण भएको बिबिसीले जनाएको छ गाडीमा गोली लागे पनि नेता खान भने सुरक्षित रहेका छन् घटनापछि प्रदर्शनकारी र सरकार समर्थकबीच झडप भएको छ प्रधानमन्त्रीले चुनावका बेला धाँधली गरेको भन्दै संसदको तेस्रो ठुलो पार्टी तहरीक ए इन्साफ र प्रमुख धर्मगुरू तहिरुल क्याद्रीले विरोध र्यालीको आयोजना गरेका हुन् नवाज प्रधानमन्त्री बनेपछिको सरकार विरुद्धको यो सबैभन्दा ठुलो प्रदर्शन हो खेल समाचार एसिसी सोह्र वर्ष मुनिको प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ मलेसियाको किनारा ओभर ओभर मैदानमा आज भएको खेलमा नेपालले सिङ्गापुरलाई उना पचास रनले हरायो खेलमा टस हारेपछि ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित चालिस ओभरमा आठ विकेट गुमाएर एक रन बनायो नेपालका कप्तान सुमित महर्जनले एकचालिस रन बनायो भने प्रणीत थापाले बत्तीस रन जोडे जवाफमा एक रनको लक्ष्य को सींगापुर के पैंतीस ओवर दुई बल में अल आउट हो चौरानब्बे रन मात्र बनाउन सक्यो सिङ्गापुरलाई सस्तेमा समेट्न नेपालका पवन सराफले बाह्र रन खर्च्दै चार विकेट लिए आज भएको अर्को खेलमा बहरइनले थाइल्यान्डलाई सात विकेटले हराएको छ यसअघि हिजो भएको पहिलो खेलमा थाइल्यान्डलाई नेपालले दस विकेटले पराजित गरेको थियो नेपालले तेस्रो खेलमा आइतबार ओमानसँग खेल्नेछ भदौ चार गतेसम्म हुने प्रतियोगितामा नेपाल सिङ्गापुर थाइल्यान्ड बहराइन ओमान र मलेसियाले भाग लिएका छन् खेतमा पन्ध्रजनाको मृत्यु सन्ताउन्न जना बेपत्ता दाङमा तिन तथा चितवनमा दुईजनाको ज्यान गयो नारायणी नदीमा पानीको बाह खतराको सङ्केतभन्दा माथि सचेत रहन आग्रह रकनगर पाँच र मैले बस्तीका बाढी पीडित बझलीको मालपुर माविमा आश्रय लिँदै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 अबस्त साजेटिन सको सहकर्मी हार्डवेयर बुलेटिन एक सहकर्मी पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दु सौ नब्बे रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेंटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन मल्टी लर्निंग म्याथ, रह, टेस्ट नदी पांच विषय में मसएलसी प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंगी खैरिचार पर्सा नारायणी डेवलपमेंट बैंक माथि मोबाइल